हात बाँधेर मुखमा रूमाल कोचेर छाडेका जुजुमान दिग्दारका साथ पल्टिरहेका थिए त्यही बेला मुसाहरू बाटोको फोहर फाल्ने भाडोमा केही खोज्दै दे, देखा परे मुसाले जुजुमानको गोजीमा रहेको पाउरोटीको टुक्रा पनि सुंन थाले तर सड़कमा एउटा आवाज आउन ती मुसाहरू भागे र फोहोर थुप्रिएको ठाउँमा पसे एउटा खैरो गाई बाँ बाँ कराउँदै जुजुमानतिर आयो त्यो गाईको खाँटीमा भएको घन्टी ऊ हिँड्दा टिंग टिंग टिङ टिङ गरेर बिस्तारै बस्थ्यो यतिकैमा सड़कको अर्को कुनामा अर्को गाई देखा पर्यो त्यो गाईलाई भने एउटा बुढो मानिसले धपाउँदै आइरहेको थियो ती गोठालो कराउँदै थिए हे मूर्ख पशु छिटो हिड भनेको जुजुमान आफ्नो शरीर यताउता चलाउन मर्काउन थाले यति उसको कुमले लागेर छेउको एउटा बाकस ड्याम आवाज निकाल्दै तल खस्यो त्यो आवाजले गर्दा ती बुढा गोठालाले अध्यार हेर्दै सोधे त्यहाँ को छ हाँ जुजुमानलाई बाँधेर राखेको देखेर रा, उनको मुखमा कोचेको कपड़ा निकाल्न ती गोठाला हतारिँदै उनीतर्फ दौडिए जुजुमानले बल्ल आनन्दको सास फेरे ती बुढा गोठालाले आफ्नो खल्तीबाट चक्कु झिके र जुजुमानलाई बाँधेको डोरी काटिदिए फुकिसकेपछि जुजुमानले आफ्नो नाडीको दुखेको भाग सुमसुम्याउँदै धन्यवाद भने अनि आफु लुटिएको कुरा ती व्यक्तिलाई सुनाउन थाले ओहो ती किसानले टाउको हल्लाउँदै भने यहाँ त हिजो आज निकै चनाखो हुनुपर्छ एकदमै धेरै चोर डाँकाहरू छन् यहाँ यदि सरकारले सहयोग गर्छ भन्ने हल्ला नसुनेको भए म यो शहरमा त कहिले पनि आउने थिएन जुजुमानले सोधे सरकार सरकार के सरकारले त्यसो भए मलाई पनि मेरो लुटेको पैसा फिर्ता गराउन मदद गर्ला त खै मलाई त आश लाग्दैन यदि तिम्रो भाग्य राम्रो छ भने सरकारको बजारमा केही होला कि ती बुढा गोठालाले जवाफ दिए जुमानले उनको अनुहार हेरे ती बुढा किसानको अनुहार सुकाएको आलुबखा चौरी जस्तै धेरै चौरी परेको थियो उनले खस्रो कपड़ाको लुगा लगाएका थिए अनि बोकाको छालाबाट बनेको जुत्ता लगाएका थिए ती बुढाको सीधा बोलीले भने जुजुमानलाई अलिकति सान्वना मिल्यो त्यो सरकारको बजार भनेको चाहिँ के हो नि त्यहाँ पशुहरू किनबेच हुन्छ हो जुजुमानले सोधे ती बुढा मानिसले आफ्ना दुईवटा गाईलाई हेर्दै भने म पनि त्यही पत्ता लगाउन आएको थिएँ खास त्यो बजारको भवन असाध्यै राम्रो छ मैले अहिलेसम्म देखेका भवनहरूमध्ये दे सबभन्दा ठूलो नै त्यही हो त्यहाँ सरकारमा संलग्न विभिन्न समूहहरूले जनतासँग सम्बन्धित मामिलाहरूमा काम गर्छन् का का ए हो झुजुमानले भने कस्ता खालका सरकारी सेवाहरू दिन्छन् तिनीहरूले ती गोठालाले आफ्नो घामले डढेको गर्दन कन्याउँदै भन्न थाले त्यहाँ एउटा मानिस थियो उसले मलाई भन्यो कि उसको सरकारले मेरा दुई गाई मध्ये एउटा गाई लिएर मेरो छिमेकीलाई दिने रे के काम त्यस्तो सरकारको मलाई त आपत पर्दा मेरो छिमेकीबाट कुनै सहयोग पाउला भन्ने आश पनि छैन त्यसपछि त्यहाँबाट म अगाडि बढे त्यो कार्यालयपछि त्यहाँ अर्को कार्यालय थियो त्यहाँको मान्छे खुबै हँसिलो थियो उसले मसँग आफ्नै साथीले झै हात मिलायो र मेरो कुरालाई खुबै ध्यान दिएर सुने सबै ठिक थियो थी। तर उसको सरकारले मेरो दुवै गाई लिन्छ भन्छ बा त्यसो भयो भने सबैले बराबरी रूपमा गाईको प्रयोग गर्न पाउँछन् रे मलाई चाहिने दुध मैले पाउँछु रे अनि उनले त्यो दूधबाट निस्किने क्रीम राख्ने रे त्यस्तो पनि हुन्छ कै जुजुमानलाई विश्वास नलागेर अनौठो मानेर ती वृद्ध मानिसलाई हेरे उभानै अगाडि भन्दै थिए त्यसपछि त म त्यहाँबाट हलिँदै हलिँदै बीचको एउटा ठूलो हलमा आइपुगे जहाँ मैले कालो चिटिक्क परेको लुगा लगाएका मानिसहरू देखेँ एति भन्दै गर्दा ती बुढो किसानका गाई अलि पहरको फोहरको डिस्कोनीर जान लागे ती वृद्ध किसान हतार हतार गाईहरूलाई रोक्न गए त्यसपछि फर्किँदै उनले फेरि थपे त्यो ठूलो हलमा भएका कालो लुगा लगाएका मानिसहरूको कुरा पनि अरूको जस्तै मिठा थिए विचार पनि खुबै बलिया देखिन्थे तर भनेर के गर्ने उनीहरूले मेरा दुवै गाई लिने रे र त्यो गाईले दिने दुधको केही भाग मलाई बेच्ने रे मैले गाई पाल्नु परेन अनि मलाई सजिलो हुन्छ रे अनि उनीहरूबाट मैले फेरि मेरै गाईले दिएको दूध किनेर लिने रे त्यस्तो पनि हुन्छ के मैले आफ्नै गाईको दूध पनि अब किनेर खाने आफ्नै गाईको दूधका लागि पनि पैसा तिर्ने त्यसपछि त म त्यहाँबाट निस्केरी जुजुमानले दुःखका साथ भने मेरो कुरा सुन अझै बाँकी छ ती वृद्ध मानिस भन्दै थिए म अगाडि बढ्न खोज्दै थिए त्यही बेलामा एउटा प्रगतिशील भनिने मान्छे म मा आयो र एउटा नयाँ प्रस्ताव राख्यो दुधको आपूर्ति कम गर्नका लागि मेरा दुईवटा गाई मध्ये एउटा गाई उनीले नै राख्ने रे त्यसको लागि मलाई पैसा पनि दिन्छ अरे उनीहरूको सरकारले अनि अर्को गाईको दूध दुहेर दू आधा ढलमा धा फाल्ने रे अनि बाँकी रहेको दुध सर मूल्यमा बेच्ने रे यसो गर्दाखेरि धेरै कमाउन सकिन्छ भन्ने उनीहरूको विश्वास थियो अब कुन चाहिँ मूर्ख होला यस्तो कुरा मान्ने तिमी नै भन त यो त अचम्मकै कुरा भयो टाउको हल्ला जुजुमानले भने अनि तपाईले कुन चाहिँ सरकार छान्नुभयो त त्यसो भए खै गोठालाले भने तिनीहरूलाई कसले छान्छ र मैले त बरु सोच बनाएको छु कि म आफ्नै गाउँमा फर्कन्छु अनि मेरो एउटा गाईलाई गाउँकै बजारमा बेच्छु त्यसपछि आएको पैसाले म एउटा गोरु किन्छु बरु मलाई एउटा गोरु चाहिएको पनि छ चा।